नमस्कार कार्यक्रम शैक्षिक मार्गबाट प्रतीक्षाको अनुपस्थितिमा प्राविधिक मित्र आशिषसँगै म प्रस्तुता पार्वतीको Unity, रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा खर्चको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो यो कार्यक्रम नियमित रूपमा हरेक बुधबार बेलुकी छ बजेर तिस मिनेट जाँदा प्रसारणमा आउने गर्दछ शिक्षाका विविध विषयमा केन्द्रित रहने यो कार्यक्रमको नयाँ श्रृङ्खला हो तपाईँ इन्टरनेट अनलाइन डब्लु डब्लु समेत विश्वभरि सुनिरहनु भएको छ कार्यक्रममा शैक्षिक क्षेत्रका विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्ने गर्दछौँ आजको कार्यक्रममा पनि कुराकानीमै केन्द्रित रहनेछौ आज रहने हामीले जिल्ला सदरमुकाम खलङ्गामा रहेको महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयका प्राचार्य प्रेमराज बोहरासँग विद्यालयका विविध विषयमा कुराकानी गरेका छौँ सुनौ उहाँसँग गरिएको यो कुराकानी कार्यक्रम शैक्षिक मार्गमा यहाँलाई स्वागत छ धन्यवाद म श्री महेन्द्र नमुना उच्च मामिक प्राचार्य यस विद्यालयमा कुन कुन धारका पढाइ सञ्चालित छन् बताइदिनुहोस् न हाम्रो विद्यालयमा कक्षा एघार बाह्र शिक्षा र व्यवस्थापन समूहको पढाइ हुन्छ भने कक्षा नौदेखि बाह्रसम्म प्राविधिक धारतर्फ दुई हजार सालमा नेपाल सरकारकै शिक्षा मन्त्रालयको कार्यक्रम अन्तर्गत नेपालका उनान्से विद्यालयहरूले प्राविधिक धार सञ्चालन गर्ने अनुमति लिएको बुझ्यौँ हाम्रो विद्यालयमा सिभिल इन्जिनियर धारतर्फ कक्षा नौदेखि बाह्रसम्मको पढाइ भइराखेको छ हजुर अहिलेको विद्यार्थीको रुचि भनेको प्राविधिक शिक्षातर्फ छ भर्नाको चाप कस्ता विद्यार्थीको बढी साधारण विद्यार्थी क्याम्पस लेभलको विद्यार्थी या प्राविधिक धारतर्फको विद्यार्थीको अब अहिले प्राविधिक धारतर्फ निश्चित कोटाहरू दिइएको छ कक्षा नौमा अडचालिसजना विद्यार्थीहरू भर्ना गर्ने प्रावधान छ र यो प्राविधिक धारलाई र त्यसको जुन अहिले हाम्रो एउटा रोजगारीमूलक र अलिकति सामान्य सब ओभरसम्मसम्म अथवा ओभरसिजसम्म पनि हुनु पायो भने बजारमा रोजगारी पाउने आफ्नो व्यवसाय गर्न सक्ने एउटा प्राविधिकतर्फ आफ्नो राम्रो मूल्याङ्कन गर्न सक्ने र अगाडि बढ्न सक्ने सोच राखेर र रा, त्यसमा विद्यार्थीहरूको चाप बढी देखिन्छ किन भन्दा हामीले अडतालिसजना विद्यार्थीहरूलाई छिनौट गर्दाखेरि पहिलो वर्ष हाम्रो दुई ढाई सयजना विद्यार्थीहरू त्यो प्रवेश परीक्षामा सामेल भए र त्यसै दोस्रो वर्ष तेस्रो वर्ष गरी हाम्रो करिब डेढ सयभन्दा माथि विद्यार्थीहरू आउँछन् र त्यसमा हामीले एउटा इन्ट्रान्स परीक्षा गर्छौँ र त्यसमा कक्षा आठ यो रेगुलर नियमित कक्षा आठ पढेका विद्यार्थीहरू हाम्रो यो त्यसमा कम्पलसन कहीँ पनि छैन साधारण धारतर्फ अथवा संस्थागत र सामुदायिक विद्यालयबाट आउने विद्यार्थीको बिचमा प्रतिस्पर्धा गराएर मेरिटको आधारले छनौट गरिन्छ र त्यो छनौट गर्ने क्रममा हामी कक्षा आठकै लेभलको अङ्ग्रेजी नेपाली गणित विज्ञानको सय पूर्णाङ्कको एउटा क्वेसन को पेपर निर्माण गरेर परीक्षा लिइन्छ भने उता साधारण धारतर्फ पनि हाम्रो कक्षा एघार बाह्रमा पहिलेको तुलनाभन्दा अहिले अहिले न्यून भएको छ किन भन्दाखेरि पहिले विद्यालय उच्च माध्यमिक विद्यालयको सङ्ख्या पनि कम थियो र त्यसमा पनि यो बासट्ठी सालभन्दा अगाडि र यो द्वन्द्वका कारणले विभिन्न गाउँठाउँमा कार्यक्रम हुने कारणले गर्दाखेरि गाउँका विद्यार्थीहरू पनि यहीँ भन्दा हुने धेरै सङ्ख्या हुन्थ्यो हु। र अहिले गएर हामी सीमित सङ्ख्यामा कक्षा एघारमा एक सय दस बाह्रजना हाम्रो विद्यार्थी चाहिँ इनरोलमेन्ट भएको छ र अरू कक्षा नौ र कक्षा दसमा विद्यार्थीहरू चाप धेरै छ भने कक्षा छैमा हाम्रो विद्यार्थीको सङ्ख्या न्यून भइराखेको छ किन भन्दाखेरि हाम्रो फिडर स्कुलहरू जो हाम्रो गाउँतिरका छन् त्यहाँ नै विद्यार्थीहरूको सङ्ख्या न्यून भएको पाइएको छ हजुर प्राविधिक धारतिर चाहिँ सीमित मात्रामा भन्नुभयो सिट सङ्ख्या विद्यार्थीहरूको होइन अनि त्यसमा त्यो सङ्ख्या बढाउनु पर्दा चाहिँ के गर्नुपर्छ होला अब नेपाल सरकारले त्यो अडचालिसजना विद्यार्थीकै आधारमा मावि तहसम्म दुईजना नौ र दसको लागि सब इन्जिनियरहरू र दुईजना को दरबन्दी कायम गरेको छ र अनिवार्य विषयहरू चाहिँ यहाँ हाम्रै साधारणतर्फको जनशक्तिले गर्नुपर्ने भएको छ र त्यो एउटा क्लास अडचालिसजनाको एउटा क्लासभन्दा बढी विद्यार्थीहरूलाई पढाउनु पर्दाखेरि पड़ा सरकारलेस कोई व्यवहार नधाने वाको निजी स्रोतवा कर पर्ने हो रहा निजी स्रोतवाट तैर एक्टा विविधता जस्तों देखिज अड़तालीस जानको एटा अनुदानाप्त कोटाभित्र सरकारको लगानीबाट सञ्चालन हुन्छ भने अरूलाई हामीले चाहिँ निजीबाट लिँदाखेरि त्यहाँदेखि आर्थिक व्यवहार थपिने हुँदाखेरि अलिकति हामीले त्यसलाई मेन्टेन गर्न सकेका छैनौँ हजुर यस विद्यालयमा जस्तै प्राविधिक धार उच्च महाविधार साधारण धारतर्फ व्यवस्थापन गर्नुभएको छ विद्यार्थी पढाउँदा चाहिँ एक अर्कालाई चाहिँ अवरोध खडा हुँदैन हामीले चाहिँ प्राविधिक धारतर्फको एउटा साइन्सको ल्याब अनि एउटा कन्स्ट्रक्सनको ल्याब र ड्रइङको ल्याब हामीले छुट्टै बनाएको छौँ उनीहरूको छुट्टै कोठा पनि छ हाम्रो एउटै विद्यालयमा सञ्चालन भइरहेको हुँदाखेरि त्यही हाम्रो साधारणको सरहरूले चारवटा अनिवार्य विषय पनि पढाउनु पर्ने र अरू चाहिँ दरबन्दीका टिचरहरू भए हुँदाखेरि हामीलाई त्यतिको अप्ठ्यारो पर्दैन तर एघार बाह्रकोलाई अहिले हाम्रो भवनमा भवनै नभएर कोठासङ्ख्या न भएर कोठा हाम्रो काममा कक्षा कोठा गुरुमा दस बाह्र कोठा मात्रै छ र हामीले पुरा फ्याकल्टी अनुसार गरेर पन्ध्र सोह्र कोठा चाहिने भयो भन्दाखेरि हामीले चाहिँ उच्च माध्यमिक तहको एघार बाह्रको एउटा व्यवस्थापनको शिक्षाको एघारमा व्यवस्थापनको शिक्षाको बाह्रमा क्लास चाहिँ हामीले समय मिलाएर अलिकति केही बिहान केही साझा गरेर हामीले चाहिँ पठन पाठन गर्नु परेको छ पठन पाठनकै समयमा त्यति प्रभावित छैन र अरू व्यवस्थापकीय पक्षमा हाम्रो यो प्रयोगत्मक छ जस्तो टेक्निकल धारतर्फ र त्यसको लागि अब सरकारले केही सामग्रीहरू दिएको छ दस क्लाससम्मको लागि र एघार को लागि त्यो आउने भएछ बजेट निर्धारण गरिएको छ र त्यो बजेट आइसकेपछि त्यो सामग्रीले नै प्र प्रयोगत्मक हामी रेगुलर रूपमा हामी सञ्चालन गर्छौँ र प्राविधिकतर्फ अलिक प्रयोगत्मक कार्य गराउनुको लागि अलिकति हामीलाई समस्या जस्तो परिरहेछ यी तिनैवटा धारका विद्यार्थीहरूलाई कसरी छनोट गर्नुभएको थियो अब हाम्रो जनरलतिर त हामी सरकारी स्कुल भए आउँदाखेरि यो जस्तो हाम्रो प्राइमेरी कक्षाहरू छैन कक्षा छ क्लासमा हाम्रो चाहिँ गाउँतिरको जस्तो एउटा यहाँनिर हाम्रो भरिखुटी प्राइभेट स्कुल छ र असी ग्राम प्राइभेट सेला गाउँ छ जिलोडा छ र त्यहाँ पढेका विद्यार्थीहरूको लागि एउटा सरकारी विद्यालयमा अर्को सामुदायिक सरकारी विद्यालय यहाँ बजारमा नै नभएकोले हामीले त्यो चाहिँ मतलब कि इन्ट्रान्स परीक्षा लिने अथवा छनौट गर्ने प्रक्रिया नगरेर अब विद्यार्थीलाई पढाइको उसबाट किन वञ्चित गर्ने एजुकेसन फर अल भने जस्तै हामीले उनलाई चाहिँ उनको सर्टिफिकेट लिएर त्यो लिएर हामी चाहिँ भर्ना गरिराखेका हुन्छौँ इन्ट्रान्स परीक्षा हुँदैन र मैले प्राइभेट धारतर्फको भनिहालेँ कक्षा एघारमा पनि त्यही प्राइभेट धारमा एसएलजी पढेका विद्यार्थीहरूलाई फेरि हामी इन्ट्रान्स परीक्षा लिन्छौँ र त्यहाँ नयाँ विद्यार्थी भर्ना हुँदैन त्यो प्राविधिक धारातर्फ किनभने त्यो कोर्स नाइनबाट गया हुँदाखेरि नाइनमा टेनमा जसले त्यो कोर्स पढाएको हुन्छ त्यो इलेभेनमा पनि त्यो गइराखेका हुन्छ त्यसरी छनौट गर्छौँ इन्ट्रान्स परिसीको उसबाट र अरू चाहिँ हामी एघार बाह्र अरू कक्षाहरूमा पनि अब गाउँबाट टाढा टाढाबाट अब एसएलसी पास भएका सामुदायिक विद्यालयहरूका विद्यार्थीहरू अब महँगो खर्चमा बाहिर जानु नसक्ने र गाह्रो विषय पढ्नु नसक्ने उनीहरूको अवस्थालाई हेरेर हाम्रो एउटा सरकारी विद्यालय भएको नाताले पनि उहाँहरूलाई हामीले टको आधारमा उनको चाहिँ निवेदनको आधारमा एउटा फर्म डेभलप गरेर उहाँलाई हामी भर्ना गर्ने गर्छौँ कर हजुर विद्यालय लेभल अथवा साधारण शिक्षातर्फ यानि कि विद्यार्थीहरूका लागि पाठ्य पुस्तक पूर्ण रूपमा पुगेका छन् या बाँकी छन् के छ अवस्था गत वर्षको पाठ्यक्रमलाई पाठ्य हेर्ने भने पुगेका थियो र अहिले चाहिँ हामीले यसको लागि शिक्षा कार्यालय पनि राम्रो भूमिका खेलेको थियौँ हामीलाई समयमा नै चैतको महिनाभित्रै हामीलाई त्यो पाठ्य पैसा पनि हालिदिएको थियो र त्यसको लागि हामीले एउटा पाठ्यको पुस्तकको पुस्तक दिन नै यहाँ गति मनाइयो र यो हाम्रो पोखरा यो हाम्रो उग्रतारा उत्सवमा यहाँ पनि हाम्रो उप प्रधानमन्त्रीजी भीमरावलजीकै एउटा उपस्थितिमा त्यहाँ राम्रो समारोह भयो र त्यही सन्देश अनुसार हामीले पनि विद्यालयमा विद्यार्थीले नाउँ लेख्ने बित्तिकै हातोहात पुस्तक हामीले वितरण गऱ्यौँ तर के भयो भनेपछि केही यो छपाको के कारणले अथवा यो जनक शिक्षा सामग्रीकैले छाप्नु नसकेका हो कि हाम्रा यहाँका यी स्टेसनरीवालाहरूले त्यो ल्याउन नसकेका हो कि आंशिक रूपमा किताबहरू आए जस्तो पहिला छ र सात आठका पुस्तकहरू हामीले चार चारवटा सेट चार चारवटा पुस्तक पायो भनेपछि लगत्तै के दिनपछि हामीले त्यो गएर छ सात आठको पाठ्य पुस्तक हामीले वितरण गरिसकेका छौँ र कक्षा नौ र दस क्लासको ऐच्छिक विषयका पाठ्य पुस्तकहरू अहिलेसम्म पनि हामीले प्राप्त गर्न सकेका छैनौँ अनि कसरी पढाउनुहुन्छ त हामीसँग केही हाम्रो लाइब्रेरीमा दुई चारवटा पुस्तकहरू छन् के हामीले टेनमा जाने विद्यार्थीहरूलाई ल तिमीलाई साथीलाई पुरानो किताब दिएर पनि सेयर गर्नु भने दुई चार किताब विद्यार्थीहरूसँग छन् र त्यही हामी कक्षा कोठामा लेखाउने पढाउने किसिमले त्यो गरिरहेछ सरहरूले मलाई लाग्छ हजुर यहाँको स्कुलमा स्रोत व्यवस्थापनमा कतिको चुनौती छ र विद्यालयको सेवा क्षेत्र कति छ अनि अभिभावकका अपेक्षाहरूलाई कसरी सम्बोधन गर्नुभएको छ यहाँले अब स्रोतको रूपमा भन्नुपर्दा हामीसँग केही स्रोत छैन अहिले स्थायी स्रोत केही पनि छैन अब त्यही सरकारी स्रोतबाट नन सेलरी सेलरीको केही मसलन खर्च कार्यालयबाट प्राध्यक्षबाट हामी सञ्चालन गर्छौँ हाम्रो विद्यालयमा आर्थिक ठुलो चाहिँ एउटा टटकारो समस्या भइसकेका छ विगतका बिसौँ पच्चिसौँ वर्षदेखि हाम्रा निजी स्रोतमा बस्ने कर्मचारी तिनजना चारजना कर्मचारीहरू छन् र प्लस टूमा पनि हामीले चाहिँ शिक्षकको मेन पावर दरबन्दीको मेन पावर नपरेर निजी उसमा शिक्षक पर राख्नु परेको छ र हाम्रो स्थायी स्रोत केही पनि छैन त्यही स्रोतलाई हामी चाहिँ दस एघार बाह्र क्लासमा पनि सामान्य फी लिन्छौँ हामी साढे चार सय रुपियाँ महिनाको त्यो फी लाग्छ त्यहीबाट केही हामी मेन्टेन गरेर त्यो गरिराखेका हुन्छौँ र अब अभिभावकको अपेक्षा त हुन्छ र अब हाम्रो पनि अपेक्षा हुन्छ विद्यार्थीको पनि अपेक्षा हुन्छ र यो सबै अपेक्षाहरूलाई फलिभूत गर्नुको लागि हाम्रो सबैको सहभागिता चाहिन्छ अभिभावकहरूको पनि चासो चाहिन्छ शिक्षकले पनि राम्ररी पढाउनु पर्ने हुन्छ विद्यार्थीले पनि पढ्नु पाउने हुन्छ अपेक्षितकृत हिसाबमाले हामीले चाहिँ पुरा गर्नु नसकेका हुनुहोला तर प्रडक्सनको हिसाबले हाम्रो चाहिँ विद्यार्थी उत्पादन भइ धेरै समस्याहरू छन् हाम्रो स्रोतको समस्या छ शिक्षकको समस्या छ अहिले चाहिँ यो भौतिक व्यवस्थापनको पनि समस्या छ यी कुराहरू समस्य समस्यामा जाँदाखेरि पनि यसलाई क्रिमिक रूपबाट न्यूनीकरण हुँदै जाँदा अहिले हामीसँग एउटा भवन पनि चार गोटे भवनको शिक्षा कार्यालय कार्यक्रम अन्तर्गत निर्माणाधीन र भविष्यमा यी धेरैजसो कुराहरू हामी अन्तर्क्रियाबाट अभिभावकलाई बोलाएर विद्यार्थीहरूलाई राखेर हामी केही हदसम्म यसलाई समाधान सक्छौँ हजुर विभिन्न विद्यालय सरमा चाहिँ छात्रवृत्तिको वितरण गरिन्छ अनि तपाईँको यी तिनैवटा धारमा छात्रवृत्तिको व्यवस्था कस्तो छ अनि कस्तो विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नुहुन्छ हाम्रो कक्षा छदेखि कक्षा दससम्म कक्षा छदेखि आठको छात्रा छात्रवृत्ति सबैलाई अनि छदेखि आठको दलित छात्रवृत्ति सबैलाई र कक्षा नौ दसको दलित छात्रवृत्ति सब लाध्यमिकात्री अलग बड़ी रकम हो तो रकम तो तब को छदि आठ क्लासम को चार सौ रुपये दिखा नौ रस क्लास को पांच सौ दिखेस सत्रह सौ दी आई हम व्यवस्थापन समिति में राखर व्यवस्थापन समिति निर्णय करें ये कोटा हम छी कोटा अथवा अपुग् भो सब क्याकुलेसन कर निर्णय करें हम कर साथ साथम यदि पूग्न हम क्या हम ट्रस्ट होने गिश जस्तो हाम्रो एउटा हिरादेवी केसीले एउटा कोष छात्रवृत्ति कोष खोल्नु छ उहाँकै श्रीमान स्वर्गीय लोकबहादुर केसीज्यूको छ हाम्रो भूतपूर्व मन्त्री तथा यस विद्यालयकै संस्थापन सेक्रेटरी लालबहादुर खणाईज्यूले पनि एउटा हाम्रो ट्रस्ट खोल्नु छ र त्यसै गरी बिन्दुदेवी रावलको एउटा ट्रस्ट छ त्यो ट्रस्टको ब्याजबाट हामी वार्षिक उत्सवको बेलामा एकदम गरिब त्यो क्राइटेरियाभन्दा बाहिर रहेका गरिब असहाय अपाङ्ग र ज्यानद्यार्थीहरूलाई हामी निर्णय गरेर दिन्छौँ भने हाम्रो उच्च माध्यमिक तहमा तिन प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने भन्ने कार्यक्रम छ र त्यसमा चाहिँ त्यो पैसा यति भनेर तोकिएको हुँदैन र हामी त्यसलाई मिलाएर त्यही उनकै आयस्रोतको आधारमा छलफल गरेर दस बाह्रजनालाई हामी पन्ध्र सय दुई हिसाबले छात्रवृत्ति दिने गरेका छौँ भने पहले प्राविधिक धारतर्फ को छात्रवृत्ति नया नया कार्यक्रम भाग छात्रवृत्ति को कार्यक्रम छे तरप यो दलित विद्यार्थी नाइनटेन को लगी हमें त्यही साधारण धारकै तर्फको उय उसमा हामीले मेन्टेन गरेर हामीले छात्रपति दिइराखेका हजुर उच्च मावि साधारणत र प्राविधिक यी तिनै नतिजा चाहिँ कस्तो छ त्यसमा पनि सबैभन्दा राम्रो कुन धारको रिजल्ट प्राप्त गर्नुभएको छ अब हाम्रो चाहिँ गत वर्ष दुई हजार पहिलो प्राविधिक धारको परीक्षा भए हो र अरु हाम्रो जन्म धलको परीक्षा हो अब रिजल्टमा के हुन्छ भने उतार भइरहन्छ विद्यार्थीहरूको एउटा एउटा ब्याज पनि हुँदो रहेछ विद्यार्थीहरूको विष पनि हुँदोरहेछ र हामीले एभरेजमा जति हुनुपर्ने अपेक्षाकृत नतिजा हाम्रो साधारणतर्फ छैन हामी त्यसको केही समस्याहरू छन् अब मैले केही समस्या भन्दाखेरि त्यसलाई चाहिँ यो जिम्मेवारी हस्तान्तरण गरे भन्ने पनि जनमानसमा कुरा जान सक्छ होला म के भन्न चाहन्छु भनेपछि हाम्रो यो परिसरमा धेरै यो संस्थागत विद्यालयहरू भएको कारणले धेरैजसो राम्रा खाली विद्यार्थीहरू संस्थागत गइराख्ने र आधारै कमजोर भएका विद्यार्थीहरू साधारणमा पढ्नुपर्ने गरिब दलित असहाय अनि घरमा पनि पढाइको वातावरण नमिलेको अनि पढाइमा पनि यो आफै मन्दबुद्धि भएका विद्यार्थीहरू भए हुँदाखेरि हाम्रो साधारणतर्फको नतिजा सन्तोषजनक छैन यसलाई हामी सुधारात्मक वेमा लैजानुको ला लागि हामी लागिपरेका छौँ भने साधारणतर्फ हामी पहिलो वर्षको रिजल्ट लिएर हामी धेरै खुसी भएका छौँ र हाम्रो विद्यार्थी पनि राम्रो छ त्यहाँ दुइटै थरी विद्यार्थीहरू आउँछन् कक्षा आठसम्म तपाईँको संस्थागत विद्यालयमा पढेका पनि आउँछन् साधारणतर्फमा सामुदायिकका पनि आउँछन् तर म के हुँदो रहेछ भनेपछि हाम्रो सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि प्रतिभा भन्ने छन् कि जस्तो हामीले महसुस गऱ्यौँ विगतको नतिलाई हेर्दाखेरि किन भन्दाखेरि हाम्रो एसएलसीको धार त दुईजना विद्यार्थी ए प्लस नाइन्टी वान पर्सेन्ट उनीहरूको मार्क्स मा आयो र अरू हाम्रो डिस्टिङसन त धेरै आए अनि फर्स्ट डिभिजनमा आयो सबै चाहिँ पास भएको थिएँ हाम्रो हन्ड्रेड पर्सेन्ट रिजल्ट नै हो र त्यो साधारण त्यो प्राविधिक धारतर्फको त्यो प्लस ए को स्टुडेन्टलाई हेर्दाखेरि हाम्रो साधारण विद्यालयकै सामुदायिक विद्यालयकै बेस भएको विद्यार्थी हामीले पायौँ एकजना हाम्रो चाहिँ त्यो भागेश्वरमा अब त्यो के बाट पढेको गणेश ठगराटी भन्ने विद्यार्थी र एकजना हाम्रो यही बैद्यनाथ निवामी भलियामा पढेको चाहिँ हाम्रो सन्तोष बहरा दुईजना चाहिँ ए प्लसमा आएँ र यसपालि पनि हामीले दुई तिनजना ए प्लस गर्ने र प्राविधारको नतिजा चाहिँ राम्रै अपेक्षा गरेका भने जा आ, ने ने आ, गरे अब साधारणतर्फ र अब त्यसको बारेमा हामी परिवर्तनरत छौँ अपेक्षीकृत हिसाबले हामीले चाहिँ नतिजा पाएका छैनौँ र यसपालि हामीले आशा छ गतभन्दा गत वर्षको भन्दा यसपालि हाम्रो चाहिँ नतिजा राम्रो आउने हामीले आशा गरेका छ हजुर तपाईँ एउटा शिक्षक त्यसमा पनि उच्च मावि प्राचार्य र लामो समयसम्म काम गर्दै आउनुभएको छ त्यस विद्यालयका कार्यरत तिनै धारका स्टाफहरूलाई या शिक्षकहरूलाई कसरी परिचालन गर्नुभएको छ हामीले हेर्नुहोस् विद्यालय भनेको सबैको हो जति मेरो जिम्मेवारी हुन्छ त्यति सबै शिक्षक स्टाफको पनि जिम्मेवारी हुन्छ किनभने हामीले चाहिँ वेतनभोगी हामी हौँ हामीले आफ्नो लाइफै नै त्यसमा समर्पित गरेका छौँ र हामी सक्दो प्रयास गरिरहेछौँ साधारणत धारका साथीहरूले पनि हाम्रो प्राइभेटतर्फ कक्षा लिएर सहयोग गरिरहेछ उनीहरूले एकदम राम्रो किसिमले आफ्नो काम गरिरहेका छ भने प्राविधिक तर्फका साथीलाई पनि हाम्रो तलको कक्षामा कहिले चाहिँ सरहरूको अनुपस्थितिमा उहाँहरूले पनि कक्षा हेरिदिनुहुन्छ र हाम्रो बीचमा चाहिँ व्यवस्थापनमा हामीले प्राविधिक धार तपाईँको यो जनरलधार मायावी शिक्षक निमामी शिक्षक उच्च मायावी शिक्षक भनेर हामीले त्यसरी नलिएर हामीले एउटा आपसी मतलब कोअर्डिनेसनबाट यो कक्षालाई कसरी चाहिँ व्यवस्थित गर्ने भन्ने किसिमबाट स्टाफ बसेर नै हामी त्यो गरेर एक आपसमा मिलेर त्यो हामीले गरिरहेको छौँ त्यति खासै अप्ठ्यारो छैन अब कमी कमजोरीहरू त छन् त्योभित्र हामीले अझै जसरी मिलाउन पर्ने त्यो मिलाउन सकेका छैनौँ बाध्यता छन् समस्या छन् आर्थिक कुराहरू छन् पेट भार बढी हुन्छ अब बढी भएको अवस्थामा अब कसैलाई के खाजा खर्च पनि दिने अवस्था आउला त्यो अवस्थामा गर्दाखेरि सबैलाई एकनाथ लैजान सही साना साना मसिनाहरू समस्या होलान् र हामीले यसलाई व्यवस्थित गर्न नै चाहेका छौँ र गरि पनि राखेका छौँ हजुर प्राविधिक तहतिर पढाउँदाखेरि त्यही स्कुलमै पढाउने टिचरहरू पढाउनुहुन्छ या बाहिरबाट आएर पढाउनुहुन्छ कसरी प्राविधिक गर्दाखेरि अङ्ग्रेजी गणित नेपाली विज्ञान हाम्रो मामि तहका सरहरूले हामी मिलाएर पाठ्यपार मिलाएर ज साधारणतर्फ पढाउने साथीहरूले नै त्यतातिर पढाउनुहुन्छ भने टेक्निकल विषयको लागि दुईजना सव वर्षर दुईजना इन्जिनियरहरूको दर भन्ने छ उहाँहरूले आफ्नो टेक्निकल विषय पढाउनुहुन्छ र यस वर्षको लागि कक्षा एघारमा हाम्रो चाहिँ साइन्स पढ्नुपर्ने हुन्छ फिजिक्स केमेस्ट्री म्याथ र टेक्निकल विषयको छ सय पूर्णाङ्क भयो भन्दाखेरि यो अवस्थामा हामीलाई अहिले मेन पावर कम भएको र दरबन्दी कम भएको अवस्थामा हामीले यो योग्यता प्राप्त शिक्षकहरूलाई पिरियड बेसिसमा सामान्य खाले खर्च दिएर त्यो व्यवस्थापन गरेका छौँ र अहिले चाहिँ एउटा कार्यक्रममै आएको अहिले हाम्रो एकजना इन्जिनियर एकजना हामीले फिजिक्सको टिचर र एकजना ल्याबोय भन्ने कार्यक्रम आएको थियो शिक्षा कार्यालयमा त्यसको भोलि नै तपाईँको यहाँ विज्ञापन आउँछ अरू एफएमबाट पनि हामी बजाउने क्रममा छौँ र विषय मिल्ने साथीहरूले आफआफ्नो विषयअनुसार पठन पाठन हामी गराउँछौँ यहाँको विद्यालयको जनशक्ति पहिले र अहिलेको कस्तो छ तुलना गर्नुपर्दा अनि यस विद्यालयबाट उत्पादन गरेको जनशक्ति कत्तिको उपयोगी बनेको छ अब पहिले र अहिलेको जनशक्तिमा हेर्दाखेरि पहिला हाम्रो उहाँ धेरै विद्यार्थीहरू हुन्थे मामी एउटै थियो एउटै क्लास हामी चार पाँच सेक्सन गर्थ्यौँ हाम्रो मामिकै शिक्षक दरबन्दै बाह्रजना मामी तहका शिक्षक थिए पाँचजना निमामित तहका शिक्षकहरू थिए अहिले हाम्रो आ, यो छेमेकमा धेरै विद्यालयहरू चाहिँ स्थापित हुँदाखेरि त्यो दरबन्दीमा लानुपर्ने क्रममा अहिले हाम्रो सरकारी जनशक्ति धेरै न्यून भएको छ धेरै घटेको छ माविमा अहिले हामी छजना मा शिक्षक छजना दरबन्दी छ भने निमा चारजना दरबन्दी मात्रै छ विद्यार्थी सङ्ख्या कम भएको छ त्यसले चाहिँ चा। जनशक्ति हाम्रो काम गर्ने वर्किङ जो हाम्रो टिम हो त्यो क्वांटिटी मा कम भएर आएछ र त्यसै उसले चाहिँ हामी पठन पाठन गर्नमा हाम्रो चाहिँ अनुभवी दक्ष साथीहरूले पठन पाठन गरिरहेछ अब जनशक्ति उत्पादनको कुरा भन्ने कहीँनिर प्रश्न आउँछ भने अहिलेको आठ दस वर्ष यताको कुरा मलाई थाहा छैन त्योभन्दा पहिलेको यो डणेन्द्राको जति पनि जनशक्ति छ शेरबहादुर हाम्रो प्रधानमन्त्रीजी यहाँबाट पढ्नु भएको र यसको साथसाथै यो विष्ट परिवारका ठुल्ठुला व्यक्तित्वहरू यसै धाराबाट गएका स्वयम् म सानो बच्चाको एउटा झोला बगेर पैसा बोकेर छ क्लासदेखि दस क्लासमा यसै विद्यालयमा मैले पढेको र हाम्रा सचिवसम्म भएका हाम्रा गोविन्द भट्ट भन्ने हाम्रो यसै स्कुलबाट पढेका सुनेरेका त्यो विद्युतका उनी भए इन्जिनियर इन्जिनियर डाक्टर पाइलट र राजनीतिकर्दै भएर यहाँसम्मकै हाम्रा प्रधानमन्त्री पनि उत्पादन गर्ने विद्यालय यो हो र अहिलेको यो प्रतिस्पर्धात्मक र यो उसमा सरकारी त्यो भइरहेको हुँदाखेरि जुन गति यो विद्यालय लिनुपर्ने हो त्यो गति लिन सकेको छैन र यस सन्दर्भमा मैले अहिले एक दुई कुराहरू यहाँ राखेर केही समाधान पनि छैन साध्य पनि छैन अब विद्यार्थी अहिलेका मान्छेहरू पहुँचको आधारले एसएलसी पढ्ने बित्तिकै यहीँ बोर्डिङमा पढाउने अब संस्थागत विद्यालयमा पढाउने पनि एसएलसीसम्म हाई स्कुलसम्म यहाँ पढ्छ भने त्यसपछि यहाँबाट नै उनीहरू पनि माइग्रेट गराउन खोज्ने भइराखेका हुँदाखेरि अब अहिले चाहिँ त्यही उसमा हामी जानुसकेका छैनौँ अब यो जिल्लाकै जनशक्ति र यो देशकै जनशक्ति भन्ने महेन्द्र हाई स्कुल अहिले उच्चमाय भए केमा भयो त्यो आफ्नो ठाउँमा छ महेन्द्र हाई स्कुल दुई सालमा राजा महेन्द्रले स्थापना गरेको यो स्कुल हो यो डेडुरा जिल्लाको एउटा जग यो शिक्षाको आधार स्तम्भ खडा गर्ने विद्यालय हो र यसमा मैले त अब यो समय के हुन्छ भनेपछि समयअनु अनुकूल हामीले पनि परिवर्तित हुनुपर्ने अवस्था हुन्छ र यो समय को आधारले यदि हामीले पुरानै हिसाबले गर्यौँ भनेपछि गाह्रो हुन्छ मैले पनि धेरै गाह्रो महसुस गरिसकेका छु दुई हजार चौतिस सालमा टिचर भएँ त्यो बेलाको कक्षा सञ्चालन त्यो बेलाको वातावरण त्यो बेलाको विद्यार्थी अनुशासन त्यो बेलाको अभिभावकको र अहिलेको उसमा अलिकति हामी चेन्ज पार्छौँ एउटा विद्यार्थी राम्रो छ भने धेरै राम्रो छ र एभरेजमा गर्दाखेरि अब धेरै विद्यार्थीहरूलाई हामीले चाहिँ त्यो उसमा अपेक्षीकृत ढङ्गबाट हामीले त्यो गर्न सकिरहेका छैनौँ तर प्रयत्नरत छौँ विद्यालय उच्च मावि र प्राविधिक तहका स्टाफहरू र अभिभावकसँगको समन्वय कस्तो पाउनुभएको छ यहाँले अब हाम्रो आवश्यकता अनुसार हामी आमसभा पनि बोलाउँछौँ र आमसभामा केही कुराहरू पनि हाम्रा छलफल कुराहरू हुन्छन् र अब मैले यसलाई भन्दाखेरि अभिभावकजीहरूले पनि सुनिराख्नुभयो होला र तुलनात्मक रूपले अभिभावकहरूको उपस्थिति अब के कथा के कारणले हो अलिकति न्यून नै हामी पाउँछौँ र हामी परिपत्र गर्छौँ र मैले यो योभन्दा अगाडि पनि यो नयाँ व्यवस्थापन समिति गठन गर्ने क्रममा पनि चारचोटि मैले चाहिँ चिठी पठाएँ एफएमबाट प्रसार प्रसारण गरेँ तर पनि अभिभावकहरूको संलग्नता अलि के कति कारणले हो के हो त्यो चाहिँ न्यून नै रहेको हुन्छ तैपनि हाम्रो कम्युनिकेसन भइरहेको जिल्लामा एक जना मात्र प्रथम उच्च माध्यमिक श्रेणीको शिक्षक एउटा शिक्षण पेसा अङ्गालेको शिक्षक कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँको विचारमा हेर्नु शिक्षा भन्ने कुरा सबभन्दा ठुलो पाठ हो र शिक्षामा नै सबै थोक छ र हामीले यसलाई विभिन्न किसिमले यसलाई तुलना गर्दै गयौँ कल्पना गर्दै गयौँ भनेपछि हाम्रो त्यो कल्पनामा रहन्छ म पनि चाहन्थेँ चाहन्छु कुनै बेला कल्पना गर्छु म पनि एउटा सहसचिव स्तरको मेरो ऱ्याङ्किङ हो भनेपछि म कुन परिवेशमा छु मेरो लाइफ कस्तो छ र मेरा साथी कस्ता छ म गर्न चाहन्छु तर म के भन्न चाहन्छु भने म धेरै धनी छु कुन मानेमा धनी छु भन्दाखेरि मैले धेरै अनुभव पनि गरेँ म तपाईँको नेपाल भन्दा पनि म इन्डियाका केही ठाउँहरूमा पनि गएँ यो गाउँकै परिवेशमा पनि म घुमेँ आज के गर्ने कसरी गर्ने कसो घरमा जाने के खाने भन्ने उसमा त्यो गाउँ पुग्ने बित्तिकै एक नै एकजना विद्यार्थी सर नमस्कार भनेर आयो यसले मैले वरि दिल्लीमा पनि यस्तै पाएँ यो के रहेछ भन्दाखेरि हाम्रो चाहिँ एउटा शिक्षित पेसा एउटा विशुद्ध शिक्षण पेसाको त्यो चाहिँ फलो जस्तो मैले राखेँ पाएँ म एकदम यसमा सन्तुष्ट छु र शिक्षक शिक्षकै हुनुपर्छ र हामीले आफ्नो मूल प्रमुख जिम्मेवारी जुन चाहिँ विद्यालयलाई पढाउने विद्यालयको वातावरण बनाउनमा हामीलाई लागि लाग्नै पर्ने हुन्छ तर हामीलाई सहयोग पनि चाहिन्छ कोर्डिनेसन पनि चाहिन्छ र सहयोग र कोर्डिनेसन हामीले लिन सक्नु पनि पर्छ र मैले पनि अहिले पछिल्ला दिनहरूमा के हो कसो हो म आफै अन्यमा परेका छु मेरो पनि सन्ताउन्न अन्ठाउन्न वर्ष भएर हो कि सेवा पनि धेरै लामो भएर हो कि त्यो मैले बुझ्न सकिएको तर सन्तुष्ट म समग्रमा के भन्न चाहन्छु भने शिक्षण चाहन पेसा एउटा विशुद्ध पेसा हो हामी चाहिँ मतलब कि यसमा गौरवान्वित छौँ हाम्रो स्वाभिमान छ र हामी हामी चाहिँ भविष्यका दिनहरूमा पनि हामीले एउटा समाजमा एउटा राम्रै चाहिँ गुड नेम भनौँ वेलफेम गरेर हाम्रो चाहिँ सम्मान नै हुन्छ अझै पनि म हेर्छु कुनै बेला साथीहरू ठुलो अवधामा पुगेका म अरूलाई पनि हेर्छु र उहाँसँग भेट हुँदाखेरि उहाँसँग बस्दाखेरि उहाँसँग गफ गर्दाखेरि जो उनको एउटा सम्मान एउटा शब्दले होइन एउटा मनले र एउटा व्यवहारले देखाउँछ त्यसमा हामी सन्तुष्ट छौँ म शिक्षक साथीहरूलाई पनि त्यही भन्छु इमान्दार कर्तव्यनिष्ठ आफ्नो दायित्वबोध जिम्मेवारी वहन गर्दै एउटा विशुद्ध शिक्षकको रूपमा हामीले स्थापित हुन सक्यो भने त्यो ठुलो नै उपलब्धि हाम्रो लागि हो भन्ने कुरामा भन्न चाहन्छु हजुर रेडियो युनिटी बयानब्बे दशमलव दुई मेका खर्च सुनेर बस्नुभएका तपाईँका विद्यार्थी होलान् तपाईँका शिक्षक स्टाफहरू पनि होलान् अनि अभिभावक पनि होलान् यानि कि समग्रमा चाहिँ श्रोताहरूलाई के भन्न चाहनुहुन्छ म विद्यार्थीहरूलाई त्यही भन्न चाहन्छु कि आजको शिक्षा यो क्वान्टिटीमा होइन क्वालिटीमा छ कक्षा उकास्ने होइन सर्टिफिकेट लिने होइन र सबैले एकदम अनुशासित भएर विद्यालयमा दैनिक उपस्थित भएर सरले दिएका गृह कार्यहरू घरमा गर्ने आफ्नो आमा बाबाको पनि आज्ञा पालन गर्ने नियमित भएर विद्यालयमा पढ्ने एउटा प्रतिस्पर्धात्मक एउटा कुनै विद्यार्थीले राम्रो काम गरेको छैन त्योभन्दा पनि झन्डाउनुमा काम गरौँ भन्ने एउटा व्यवहार देखाउनु पर्छ र पोजिटिभ कुराहरू सकारात्मक कुराहरूको सधैँ प्रतिस्पर्धा गर्ने नकारात्मक कुराहरूलाई कहिल्यै पनि नगाल्ने विद्यार्थीलाई भन्न चाहन्छु भने उहाँ शिक्षक साथीहरूलाई पनि हामीले एउटा पेसा अप्नाइसकेपछि आफ्नो प्रोफेसनल डेभलपमेन्ट पनि गरि नै राख्नुपर्छ हामीले र हामीले नयाँ यी टेक्निकका कुराहरू जसो आइटिसीका कुराहरू छन् मै त्यसबाट धेरै पछाडि भएँ अब तपाईँले त्यो आइटिसीको कुरा गऱ्यो भनेपछि अब मोबाइलै पनि मोलाइन चलाउनु नहोला त्यो अहिलेको उसमा युवा शिक्षक साथीहरू जो अहिले प्रतिस्पर्धा गरेर एकदम हाम्रो राम्रो जनशक्ति अहिले चाहिँ शिक्षक सेवा आयोगको उसबाट हाम्रो यसमा शिक्षण पेसामा अहिले प्रवेश इन्ट्रान्स भइरहेको छ उहाँहरूले आफ्नो नलेजलाई अपटुडेट राख्ने एक्टिभिटीहरू गराउने विद्यालयप्रतिको माया विद्यार्थीप्रतिको माया एउटा इमान्दार किसिमले गर्यो भनेपछि उहाँको भविष्य उज्जवल हुनेछ र उहाँको चाहिँ एउटा ठुलो सेवा हुनेछ भने अभिभावकको मैले ठुलो भूमिका देखाएको छु किन विद्यार्थी हामीसँग छ घन्टा हुन्छ हामीसँग छ घन्टा मात्रै स्कुलमा हुन्छ र अठार घन्टा उसले चाहिँ आफ्नो गाउँतिर हुन्छ र विद्यार्थीलाई एउटा पढाइको बेस बनाउनु अथवा पढाइको वातावरण बनाइदिनु र विद्यार्थीका कमी कमजोरीहरूलाई मेरो केटाकेटी छन् भन्ने कुराहरू मूल्याङ्कन गरिदिनु र विद्यालयका शिक्षक साथीहरूसँग पनि एउटा समन्वय गरिदिनु र कमी कमजोरीहरूलाई विद्यालयमा आएर ल तपाईँको फलानु शिक्षकको यो कमजोरी भयो भनेर औँले आएर सकारात्मक उसबाट ल यो भयो किन भयो हामीले के गर्नुपर्छ भन्ने एउटा चासो विद्यालय अभिभावकहरूले जगाइदिनु पऱ्यो जहाँ हाम्रा नानीहरू आफ्ना नानीहरू छन् त्यो विद्यालय हाम्रो हो मेरो केटागोरी त्यहाँ पढ्दैछ मैले त्यहाँ त्यसको संरक्षण र सम्बर्धन गर्नुपर्छ व्यवस्थापक क्षेत्रमा हेर्नुपर्छ भन्ने कुराहरू अभिभावकबाट आयो भने त्यो धेरै राम्रो हुनेछ म यही कुरा शिक्षक विद्यार्थी र अभिभावकहरूलाई भन्न चाहन्छु हजुर अन्तमा व्यस्तताका बावजुद समय दिनुभयो यहाँलाई हृदयदेखि धेरै धेरै धन्यवाद धन्यवाद मलाई पनि यो कार्यक्रममा तपाईँलाई सहभागी गराइदिनु भयो र मैले मनमा लागेका कुराहरू राखेँ अझै धेरै कुराहरू होलान् अब समय अनुसार फेरि पनि यहाँहरू समक्ष म आउने नै छु धन्यवाद अहिले तपाईँले सुन्नुभयो जिल्ला सदरमुका खलाङ्गामा रहेको महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयका प्राचार्य प्रेमराज बोहरासँग विद्यालयका बारेमा गरिएको कुराकानी योसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ हौस् त श्रोता हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तुसहित आउनेछौँ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम शैक्षिक मार्ग सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगी नगरपालिका पाँच खलङ्गा डट एल्धुरा त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो इन्फो डट रेडियो युनिटी एट जिमेल डट कम हौस् त श्रोता आजको लागि प्राविधिक मित्र आशिषलाई धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष धन्यवाद कार्यक्रम प्रस्तुता म पार्वती बिदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार